चितवनका यातायात व्यवसायबीच रुटको विवादले उग्र रूप लिएको छ चितवन टेम्पो तथा माइक्रो व्यवसाय समिति र नारायणी यातायात व्यवसाय समिति बिच रातो म्याजिक र सेतो म्याजिक बसलाई भरतपुरको गौरीगञ्ज रुटमा चलाउने विषयमा विवाद भएको हो विवादकै कारण दुवै समितिका चारवटा गाडी तोडफोड भएको छ गाडी तोडफोडको आरोपमा प्रहरी चारजनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घले आन्दोलनको घोषणा गरेको छ महासङ्घमा आबद्ध चितुवनका विभिन्न आठवटा समितिले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई तत्काल लिहानगरी असार उन्नाइस गते यातायात बन्द गर्ने चेतावनी दिएका छन् टेम्पो समितिका अध्यक्ष सुनिबहादुर बोराका अनुसार प्रहरी पक्र परेकाहरूमा कमल तिवारी नवीन भट्ट नवराज रेग्मी र किरण विक रहेका छन् उनीहरू सबै सेतो का रहेको एक एकपक्षीय पक्र गरी मुद्दा अग्गी बढाउन लागेकाले आन्दोलनको घोषणा गरेको समितिको दावी रहेको छ पक्र परेकालाई रिहा गरेर मेलमिलापका माध्यमबाट घटना सल्ट्याउन उनीहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् बैतडी बाढी र पहिरोले सडक अवरुद्ध भएपछि दार्चुलामा खाद्यान्नको हाहाकार भएको छ बाढीले तहस नस भई जनजीवन प्रभावित हुन पुगेको दार्चुलामा बाढी र पैह्रोले दुई सातादेखि सडक अवरुद्ध भएको हो सडक मार्ग बन्द भएपछि खाद्यान्नको हाहाकार भएको हो आइतबार केही खाद्यवस्तु पुगे पनि दोस्रो दिन सोमबार नबिज्दै सकेपछि धेरैजसो ऋतु फर्केका छन् बाढीले विस्थापितसँगै ग्रामीण क्षेत्रमा खाद्य सङ्कट देखा पर्न थालेपछि खाद्य संस्थानले आइतबार खाद्यान्न दार्चुला पुर्याएको थियो सडक अवरुद्ध हुँदा डडेलधुरामा रोकेको चामल दाल चिउरा लगायतका सामान संस्थानले हेलिकप्टरबाट दारचु पुऱ्याएको अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढौँ बिरगं सडक खण्ड खुला छ त्यसै गरी नायगढ मोगलिन, मुगलिन अभिषेक काठमाडौँ मोगलिन दमोली पोखरा नारायणगढ परासी बुटोर सडक खण्ड पनि खुल्ला छन् ट्रैफिक खबर के साथमा 42.4 डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्ननगर 144 चितुवन फोन नंबर 0565330363 मोबाइल नंबर 9855013743 ट्रैफिक नियम पालन गरौ ट्रैफिक खबर ठीक खबर अवस्था भ्यान 8 बजेको ट्रैफिक खबर अति नै धर्बरा सुविधा भई नमस्कार Traffic khabar traffic khabar traffic khabar